धारा चालिस पक्ष राष्ट्रहरूको सम्मेलन एक पक्ष राष्ट्रहरू प्रस्तुत महासन्धिको कार्यान्वयनसँग सम्बन्धित विषयहरूमा विचारविमर्श गर्नका लागि पक्ष राष्ट्रहरूको सम्मेलनमा नियमित रूपमा सहभागी हुनेछन् दुई प्रस्तुत, दु, प्रस्तुत महासन्धि लागू भएको छ महिनाभित्रै संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा पक्ष सम्मेलन बोलाइनेछ त्यसपछिका बैठकहरू संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा महा दुई वर्षमा एकपटक वा पक्ष सम्मेलनले निर्णय गरे अनुसार बोलाइनेछ